उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै अच्युत घिमिरेको नमस्कार कार्यक्रम श्रुति सम्वेक हरेक मंगलबार र शुक्रबार राति सवा नौ बजेपछि प्रसारण हुन्छ श्रुति सम्वेकको आजको श्रृंखलामा हामी केही कथाहरू लिएर आएका छौं गोर्खीका उत्कृष्ट कथाहरू संग्रहभित्र संग्रहित कथाहरू हामी आजको श्रुति सम्वेकमा वाचन गर्नेछौ यसलाई नेपालीमा अनुवाद र सम्पादन गर्नुभएको छ ललिजन रावलले यसै संग्रह गोर्खीका उत्कृष्ट कथाहरूभित्र संग्रहित अब हामीले वाचन गर्ने कथाको शीर्षक छ कवि एक रेखा चित्र स्कूलबाट घर पुगे आफ्नो कोठ फुकाली र भान्सा कोठामा गई गइहाले उसकी आमा पहिलेदेखि नै त्यहाँ कुर्सीमा बसेकी थिए चुराला देखेर ऊ मुस्कुराई चुरला लाग्यो कि आमा आज केही अनौठो ढंगले मुस्कुराइरहेकी छ र यसले उसको उत्सुकता तुरन्तै जागृत भयो ऊ ठुली भइसकेकी र सवालहरूको ओहिरो लगाएर उत्सुकताको प्रदर्शन गर्नु अशोभनीय ठान उसले आमा छेउ गएर उसको निधार चुम् र ऐना आमा आफैलाई एकपटक हेरेर आफ्नो ठाउँमा बसिहाले अनि एकपल्ट फेरि उसलाई त्यहाँ केही असाधारण कुराको अनुभव भयो टेबल पुरै सजिएको थियो र पाँचजनाका लागि त्यसमा व्यवस्था गरिएको थियो मतलब यो कि कसैलाई खाना खान बोलाइएको थियो र यसबाहेक खासै कुनै कुरा थिएन सुराली निराशाका साथ सास फेरि ऊ बुबा आमा र सबै मानिसहरूसँग परिचित थिए तिनीहरूमध्ये एकजना पनि यस्तो थिएन जो रुचिकर होस् हे भगवान् कति दिक्क लाग्दा ती सबै र कति दिक्क लाग्दा हर चिज कस का लगी हो टेबल में सजाइ अतिरिक्त सान तीर गर्दन ने इशारा करते उसले उदासीनतापूर्वक सोधे जवाफ दिन अभी आमा घड़ी हे झाल फर्क कोई आय किर पचाप सुन्न खोजी अंतम मुस्कुरा अंदाज लगाओ मै मन लगे सुरले रो कि उसको उत्सुकता झनई बढ़ उसलाई याद आयो कि लुबाले पनि जो घरकी नोकर्नी थिए डोका खोल्ने उस बित्तिकै उसँग भनेकी थिए ए निकै राम्रो भयो जो तिमी आइहाल्यो लुबा ऊ आउँदाखेरि यस किसिमको कमै उत्साह प्रकट गर्थे र उसको उत्साहमा यति जोर त कहिले पनि हुँदैनथ्यो सुरालाई यो राम्रैसँग थाहा थियो कि पारिवारिक जीवनको निरस दिनचर्यामा यदि कुनै हल्काभन्दा हल्का नयाँ तत्त्व पनि आउँदाखेरि त्यसको शान्त सतहमाथि सुस्पष्ट लहरहरू नउठिरहँदैन थिए र सुराको सानो मस्तिष्क जो नयाँ अनुभवहरूको यति प्यासी थियो दृढताका साथ तिनको छाप ग्रहण नगरिरहँदैनथ्यो कोसिस त गर उसकी आमाले फेरि जोड दिए अनि भन्नु मन लाग्छ या लाग्दैन लुबाको उत्साह र उसको बोल्ने ढङ्गामाथि विचार गरिसकेपछि सुरालाई विश्वास भइहाल्यो कि पक्कै पनि कुनै मज्जाको निकै नै मज्जाको कुरा हुन लागेको छ तर सिधै सोध्नु उसलाई अलिकति अप्ठ्यारो लाग्थ्यो कतै न कतैबाट कोही न कोही आउँदैछ अभिनय गर्दै उसले भने पक्कै हो आमाले टाउकोहरूलाई तरको जेन्या काका सूराले अँध्यारोमा तीर हानी र रा उसलाई लाग्यो मानव उसको गालामा लाली दौडिरहेको छ होइन ना, कुनै नातेदार होइन ना। तर कोही यस्तो मान्छे आउँदैछ जसलाई तिमी अति चाहन्छौ सुका चा। आँखाहरू त्यसपछि चम्के यसपछि ऊ एक्कासी उफ्रिँदै उभि र आमालाई अङ्कालो हाल्न पुगी आमा के साँच्चै हो बस बस आमा हाँसिरहेकी थिए र ठेल्दै आफूबाट अलग गर्दै एकदम पागल छ यो केटी उसलाई आउन दे तेरो जम्मै हरकत उसलाई भनिदिनेछु सुराले भने आमा क्रिम्स के त होइन के ऊ आइसकेको छ र के बाबा उसैलाई लिन जानुभएको छ र जिनाका कि आहा अब उनीहरू पुग्दै होला आमा म आफ्नो हल्का निलो रङको लुगा लगाएर आउँ आहा उनीहरू आउँदैछन् उनीहरू यहाँ आउँदैछन् विवल र प्रसन्न उसले कुदाकुद गर्दै आमाको कुर्सीको चक्कर लगाए उसका गालाहरू रात भएका गा थिए त्यसपछि ऊ ऐनातिर लम्की र अब कपडा फेर्नको लागि दौडी लागेकी थिए कि त्यसै बेला तल मूल डोका खुलेको आवाज आयो ऊ फेरि ऐनासम्म फर्केर आए आफ्नो कपाललाई थपथप गरेर ठीक पारी सिधा सादा बनेर कुर्सीमा बसेर विवलतालाई लुकाउनका लागि उसले आँखा छिम्ले जब उसले आँखा उगार्छ त्यसबेला कृम्सी ढोकामा हुँदैछ उसको नजिक ऊभन्दा मात्र एक कुर्सीको दूरीमा ऊ एक कवि भयो जसका कविताहरू बारम्बार पढेर पनि ऊ अगाउँदैनथे र जसलाई सम्पूर्ण स्कुल आधुनिक कविहरूमध्ये सबैभन्दा राम्रो कविमान्थ्यो कति कोमल कति हार्दिक कति मधुर र कति उदासपङ्क्तिहरू लेख्छौ आहा एकदमै अलौकिक उनी अब यहाँ हुनेछ हाड मासुमा सशरीर उसको नजिक उसँग कुरा गर्दै र कविता सुनाउँदै जुन कविताहरू स्कूलका केटीहरूले सायद कहिल्यै सुनेका छैनन् होला भोलि जब ऊ स्कुल पुग्ली त्यसबेला साथीहरूलाई भन्ली ओहो तिमीहरूले कृमसकीका ती रचनाहरू सुन्न पाएका भए उन् सोधने कन चाह र नया कविता सुनाईदेली रब उ सोधलां कि कह पो का साथ आहा भारी गर्व का साथ उन्वली कि अदयसम यह कत प्रकाशित हिजो क्रिम्स की उन्को घर में र खा खाने टेबल उसको में उसको छेमें बस बेला उसके रचना सुना आश्चर्यले उनीहरूको आँखाहरू ट्वाल्न पर्नेछन् ईर्ष्याले उनीहरूका हृदयहरू जल्न थाल्नेछन् र त्यो चोचुन र कि बच्ची कि किन ऊ त मूर्छा नै पर्ले तब उसलाई थाहा हुनेछ कि को बढी राम्रो छ दिदीका रूपमा एक गायिका अथवा परिचितका रूपमा एक कवि र अरू सबै उनीहरू उसको पछाडि पर्नेछन् पटक उसँग तिनीहरू भन्ने छे सु हामीलाई पनि उसलाई देखाइदेऊ न र र यदि उसले एक्कासी उसलाई प्रेम गर्न थाल्यो भने यो एकदमै सम्भव छ ऊ कवि हो नि र कविहरू सधैँ एकाएक प्रेम गर्न थाल्छन् ओ मेरो भगवान् र उसका जुङ्गाहरू कुन छाँटका होलान्ती र उसका आँखाहरू ठुल्ठुला थोल र उदास यसमा शङ्का नै छैन र आँखाको का मुनि काला घेरा परेका र सुगा जस्तो नाक जुङ्गा कालो रङको सूरा आफ्ना हातहरू बटार्दै र कुँडाको भरमा उसका सामु बस्दै उसँग भन्ने छ सुरा तिमीलाई देख्ने बित्तिकै मलाई यस्तो लाग्यो मानव नयाँ जीवनको सूर्य उदायो र मेरो हृदय आशाले जग्मगायो तिमी नै हो त्यो यो म आफ्नो सम्पूर्ण शक्तिका साथ भन्छु किनकि मेरो आत्माले तिमीलाई चिनिसकेको छ ओहो तर यी पंक्तिहरू त उसका धेरै अघि लेखेका हुन् अनि निशासिलो प्रचण्ड गर्मी दुरो विगत सगन्ध रातभरि मेरो आँखा झिमेक्क भएन कविता कल्पना का स्वप्न जगत बा तानेर सूरला वास्तविक जगत में लियाने आवाज निके न कोमल और आकर्षक थी यद्यपि तेस में भाग्य को टावक को टेको मानस को रूखो राड़ोपन को ध्वनी उस्थित थी सूर ने आपका आंखा उगारी रखमल को कालो जैकेट रूलो महिता खैरो पैंट लगा एक अग्लो दुब्लो पतलो मानस उतीर आई थी संचय नानी तिमी मैं बिर्सह कसो ठीक है पक्क बिर्सिहाल म सुरा लजाउन थालेँ म तपाईँका कविताहरू त ता सधैँ पढ्छु तर पछिल्लो समय जब तपाईँ यहाँ आउनुभएको थियो त्यसबेला म सानै केटी त थिएँ र अब त तिमी ठुली भइसक्यो कविले मुस्कुराउँदै र उसलाई आफ्नो हेराली नाप्दै भन्यो ऊ केही अरू पनि भन्न चाहन्थ्यो तर केवल आफ्ना ओठहरूलाई भित्रतिर तान्यो मात्र र कुर्सीमा बस्दै उसको बुबासँग भन्यो मिखायल यहाँ ठाउँ त तिमीले निकै राम्रो भेटेका छौ a ले आफ्नो टाउको झुकाएी थिए र उसका आँखाहरू प्लेटमा केन्द्रित थिए प्लेटको चिप्लो सतमा उसले कविको प्रतिबिम्ब देखिरहेकी थिए उसको खैरो पाइन्ट छोटो कपाल भएको टाउको र पाताला जुङ्गाहरू उसलाई मन परेका थिएनन् ओहो कविताभन्दा एकदम शून्य एकदम निरस दारी काटिएका निलो देखिने उसका गाला उसको चिउँडो र आफ्ना ओठहरूलाई भित्र तान्ने उसको बानी उसका आँखाहरू निकै हल्का थिए करिब करिब बेरङ्ग तिनका मुनि थैली झैँ झुन्डिएका र उसको निधारमा चाउरी परेको थियो साँच्चै भनौँ भने उठ्याक्कै त्यस क्लर्क जस्तो देखिँदै दे थियो जसलाई उसले हुलाक गर्न देखेकी थी उसको हावभावमा कतै पनि अलिकता पनि कविता थिएन र उसका हातहरू सूराले छड्के दृष्टिले उसका हातहरूलाई हेरे ती थलथल थिए -थल औँलाहरू छोटा र मोटामोटा एउटा औँलामा उसले औँठी लगाएको थियो जसमा दुई रंकी पत्थर जडिएको थियो सूराले भारी दुःखका साथ एक गहिरो सास फेरि जसमा तिमी मेरा कविताहरूको पाठ गर्छौ यो उसले सुरासँग भनिरहेको थियो उसले टाउको हल्लाए र उसका गालाहरू राता भइहाले अनि के म सोध्न सक्छु तिमीलाई मन परे ओहो तिमीलाई कविताहरू भनेपछि त यिनीहरू हुरुक्कै हुन्छन् आमाले भन् ए भाग्यले मात्र यदि प्रशंसा पाइन्छ पटक्क झूठ हो सूरा आमा को काटे तर उसका शब्द ढी निलिए कविभंदा पची सूरा आग मकाई की मूर्खता करी, रो उसले की करी। रो उस आमा बा काकी रबजना हाँसी थे उसके ाको आंखी भाव माथि गयो अहार जोकर जो देखने थाल उसे भाव कब का साथ में ऊ क्यो ऊ कवि और ऊ बड़ी संवेदनशील व्यवहार कुशल हो कि उसको असहजता उसका हास्यास्पद लगे जस्तो की अरुला लागय कि अरूला लगे थी कि थियो, ऊपरी अरूजस्त उसले केवल साथ सात गरेको, का पची ऊ फे वास्तविक रूप में आईहालने सुरा, कुन कक्षामा पढ्छौ सु छ कक्षामा यो थापाउनु पाउनुपर्ने के आवश्यकता थियो र उसले उसलाई सुरा नाम लिएर किन सम्बोधन गर्यो र तिमीलाई कुन चाहिँ टिचर सबैभन्दा बढी मनपर्छ ड्रइङ टीचर यदि मैले गलत बुझिनँ भने होइन साहित्यको यी हो साहित्यको टिचर यति भनेर ऊ कानै फुट्ने गरी बेसरी आँस्यो सुरलाई यस्तो लाग्यो मानव उसको एक एक मासु अलग गरिँदैछ उसलाई चिमोटिँदैछ र उसको शरीरमा हजारौँ पिनहरू कोचिँदैछन् ऊ कुर्सीबाट उठेर ज्यान बचाउन चाहन्थे ऊ काँप्न थालेकी थिए उसलाई डर थियो कि उसले आँसुहरूलाई छल्किनबाट रोक्न सक्ने छैन उसले किन आफूलाई यति सजिलै पकडमा आउन दिए कब्राहटले काँप्दै उसले कविको अनुहारतिर हेरी आँखामा झोक र उत्तेजनाको चमक लिएर उसलाई डर लागिरहेको थियो कि यदि उसको साहसले हार खायो भने ऊ ती सबै कुराहरू भन्न सक्ने छैन जुन उसको मस्तिष्कमा उर्लिरहेका थिए यसरी उसले आफ्ना आउनाहरू टेबुलले छेक्ने गरी निमोट्दै एकै सासमा भन्न सुरु गरी कि तिमीलाई यो हाँसोको कुरा लाग्छ तर होइन यो हाँस्ने कुरा अलिकता पनि होइन हाम्रा टिचरहरूमा ऊ सबैभन्दा असल छ र हामीहरू उसलाई अति मन पराउँछौँ यो यति मनमोहक ढङ्गले बोल्छ हामीलाई पढेर सुनाउँछ सबै किसिमका पुस्तकहरू साहित्य जगतमा जे नयाँ कुरा हुन्छ त्यसका बारेमा बताउँछ र समग्रमा ऊ एक अति असल मानिस हो नभए चाहे जोसँग सोधिएर हाम्रो आफ्नो कक्षामा अथवा सात कक्षामा सबैले यही भन्नेछन् तिमी हाँसिरहेका छौ आखिर किन निश्चय पनि म तिमीलाई यो के भयो उसको बुबाले कराएर भन्यो हामीले नानीलाई नाराज बनायो कृष्पीले कोमल स्वरमा भन्यो म माफी चाहन्छु उसको यो माफी मगाई सोराका कानहरूलाई यस्तो लाग्यो मानव कोही दली दलिरहेको छ उसलाई त्यसमा सत्यताको अभाव जस्तो लाग्यो उसला उसला उसला उसला ला उसला र उसलाई लाग्यो मानौ उसका शब्दहरू उपेक्षामा डुबेका छन् मानौ यस कुरामा उसलाई अलिकता पनि रूचि छैन कि ऊ ती शब्दहरूलाई स्वीकार गर्छे अथवा गर्दिन उसलाई कुनै वास्ता छैन यसबाहेक उसलाई लाग्यो मानौ यहाँ ऊ अपरिचित जैँ बसेकी छे र यो कि यिनीहरूमध्ये कसैलाई पनि उसको जरूरत छैन उसलाई आफूमाथि दया लाग्यो र खाना खाने पूरै समयभरि यस बसिरही मानौ उसलाई अन्धकारले बेरेको छ आफ्नो हृदयमा उर्लिरहेको उदासीमाथि एक मौन र भित्रभित्रै पीडा दिने उदासीमाथि ध्यान दिएर विश्व भयो यो हो त्यो कवि अरू सबै जस्तै त्यसै एक साँचोमा डालिएको उसको मस्तिष्कले खाना खाइसकेपछि पनि बारम्बार यही सोचिरहेको थियो आफ्नो कोठामा झ्याल छेउमा उबसेकी थिए र बगैँचामा आफ्नो प्रिय फूलका झाडीहरूतिर हेर्दै थिए निकै ध्यानवग्न भएर र एकटक मानव पहिलोपटक तिनलाई देख्दैछ जस्ता अरू सबै त्यस्तै नै ऊ पनि तर बाबाले कविता किन लेख्नुहुन्न कविका केही पंक्तिहरू उसको दिमागले घुम्न थाले कति जोरदार हृदयलाई हल्लाइदिने खालका गीतका पंक्तिहरूमा उनिएका शब्दहरू उदासीमा डुबेका रको मलताले ओतप्रोत खाना खाने समयभरि एकपटक पनि ती शब्दहरूको झलक पाइएन उसको मुखबाट ती प्रकट भएनन् निश्चय नै उसलाई ती शब्दहरू लेख्ने एक बानी चाहिँ भइसकेको छ जसरी सोन्या साजेको वा कागजका अद्भुत फूलहरू बनाउनमा अभ्यस्त भइसकेकी छि सबैजना उसलाई देखेर ईर्षा गर्छन् तर ऊ मात्र हाँसिदिन्छे र ऊ भन्छ यी फूलहरू बनाउन निकै सजिलो भएको छ बाट बोलेको आवाज सुनियो त्यहाँ बाबा र टिप्सकी थिए यदि तिनीहरू त्यहाँ फूलको झाडी पछाडि बेन्चमा बसे भने उनीहरूको मुखबाट निकलेका प्रत्येक शब्दहरू उसले सुन्न सक्छ सुर्याको गर्दन लामो भएर झ्यालबाट बाहिर निस्क्यो र ऊ हेर्न थाले कि उनीहरूका पाइला कथातिर बढ्छन् तिम्रो नवीनतम पुस्तकको बिक्री कस्तो छ बाबा उसँग सोध्दै थिए ठिकै छ म त्यसको दोस्रो संस्करण निकाल्नलाई सोच्दैछु तर मानिसहरू त्यसलाई जति धेरै कौतूहता बस्किनिरहेका छन् त्यति यसकारण होइन कि उनीहरूलाई कवितासँग प्रेम छ पुस्तक निस्केको मात्र के थियो कि फटा आलोचकहरूले हल्लामा चाहे रासनमुखी मानिसहरू बुझ्न चाहन्छन् कि यो रासन मुस्की भनेको के हो जसका बारेमा यति धेरै चर्चा भइरहेको छ र जसको छेउ टुप्पो केही बुझिँदैन यी सबै कुराले मलाई फाइदा हुन्छ उनीहरू पुस्तक किन्छन् केवल यो हेर्नको लागि कि रासनमुखी केलाई भन्छन् शीको स्वर छेण र उपहासले भरिएको थियो र त्यसमा विक्षोभको स्वर पनि प्रष्ट झल्किरहेको थियो र यस स्वर स्वरले झ्याल्ने र बसेकी केटीको हृदयका तारहरूलाई जङ्कृत गरिदियो हो बाबाले भने आलोचकहरू तिमी लेखकहरूका साथ निकै कठोरता अप्नाउँछन् उनीहरू माग गर्छन् कि कविहरू नागरिकका प्रतिशोध र विलापलाई बाणी प्रदान गरून् आफ्ना गुडहरूमा आरामसँग बसेर उनीहरू कल्पना गर्छन् कि मानिसहरू प्रतिशोध र विलाप चाहन्छन् वा कुरा हाम्रो आजको जीवनमा नागरिक जस्तो कुनै चिज छैन केवल मानिसहरू छन् एकातिर मूर्ख र स्वयंमा सन्तुष्ट र अर्कोतिर थकित र असन्तुष्ट बस यो योभन्दा बढी केही छैन तर हाम्रा यी आलोचक नामधारी पत्रजनहरू यस इस दुःखद स्थितिसँग परिचित छन् उनीहरू केवल किताबहरूसँग सरोकार राख्छन् जीवनसँग होइन पुराना परम्पराहरूसँग उनीहरूको नाता छ नयाँ विचारहरूसँग होइन र नयाँ पिँढीका युवकहरू युवकहरू मेरो मित्र आजभोलि आमाको पेटबाटै बुढो भएर जन्मिन्छन् कसैले एकदमै ठिक भनेको छ कवितासँग उनीहरू कुनै वास्ता राख्दैनन् उनीहरू कुनै पनि यस्तो चिजसँग वास्ता राख्दैनन् जसले आत्मालाई निखार छ उनीहरूको निम्ति सबै बेकार हो तर भइगयो छाडा यस वायत विषयलाई ओहो कति सुन्दर केटीको बाबु हौ तिमी आखिर कवि आउ नि सौन्दर्यमाथि सबैभन्दा पहिले आँखा पर्छ हेर फटालाई सुराले मनमनै बने र खुसीले उसका गाला रात भए उसका शब्दहरूबाट उसले जुन नतिजा निकालेकी थिए त्यो यही कि मानिसहरू उसका रचनाहरूलाई बुझ्दैनन् र यसको विक्षोभ उसका शब्दहरूमा प्रकट भइरहेको थियो उसका आँखाहरूमा ऊ फेरि कवि बनेर पौडिन थाल्यो र यसपछि नै यो अप्रत्याशित प्रशंसा र अँ यो त बताऊ कुरा अलि अनौठो छ तर मेरो त्यस पत्नीको के हाल्छ मलाई यहाँसम्म थाहा छैन कि ऊ कहाँ छे दुई वर्ष अघि सुनेको थिएँ कि ऊ ककेशको कुनै स्कुलमा पढाउँछे उफ त्यसको सम्झना आउने बित्तिकै कम्पन छुटिहाल्छ केही स्त्रीहरू यस्ता हुन्छन् जसको पवित्रता र बुद्धु म यति आतंकित हुन थाल्छु कि यसलाई लुकाएर राख्न सक्दिनँ मेरो पत्नी पनि ठिक त्यस्तै किसिमको स्त्री हो आफूमाथि यति दया मलाई कहिल्यै लागेन जतिकि त्यसबेला जब मैले उसलाई चिने कि ऊ हो ईसा मसियो कि पक्की चेली हटपूर्वक दुःख सहनुमा नै रस लिने खालकी हो एकदम असह्य तर छाडा तिम्रो चिया आउनमा अब ढिलो किन भयो कुनै ढिलो हुन्न आउनै लाग्यो तर यो त बताऊ कि अब तिमी कसरी बसेका छौ एक्लै वा दोक्लै फगत एक्लै मैदेखि सम्पूर्ण जाडो एक देवदूतका साथी थियो त्यो पनि एक असाधारण मामिला थियो मेरो पुरानो मित्र ऊ मेरो प्रतिभामाथि लट्ठी थिए एक सानो ज्वाला तर पढे लेखेकी पनि तर दिमागले पुरै निस्सार दिमागले बोल्ने फेर्यो कि सबै पढाइ हराउँथ्यो तर छाडो उसको दिमागलाई त्यसको त मैले त्यत्तिकै चर्चा गरे हामी दुवैजना एकदमै आकस्मिक ढङ्गले भेट्यौँ कमसेकम आफूतिरबाट मैले कुनै बन्धन बाँधिनँ एउटा पिकनिकमा यो घटना घट्यो केही रमाइलो पनि गरियो शैतानलाई नै थाहा छ कि उ कसरी मेरो कोठामा टाँस सिँदै आइहाली बिहान जब म उठेर आँखा मार्दै मैले हेर्दा त सँगै श्रीमतीजी उपस्थित मैले आफैलाई बधाई दिएँ कपडा लगाएर प्रतीक्षा गर्न थालेँ कि अगाडि के हुन्छ बाबा बेसरी हाँसिरहेका थिए सुरलाई यस्तो लाग्यो मानौ उसको हाँसोको आवाज उभित्र कुनै चिजलाई चक्नाचुर पारिरहेको छ उसको हृदयले नराम्रोसँग पीडाको अनुभव पार्यो, तिमी पनि गजब छौ अन्त त्यसपछि के भयो ऊ उठी आँसु बगे लाखौँ चुम्बन र कस्समहरूको ओहिरो लाग्यो संसारलाई बिर्सेर एक सातासम्म भोगमा निकै डुब्यौँ उत्रियौ म त मानौ निसत्तो नै भइहालेँ कि उसका आमा बाबु थिएनन् उनीहरूलाई उसले खबरसम्म हुन दिएन त्यसपछि बिस्तारै बिस्तारै जीवनले कान तान्र आफ्नो दखल दिन सुरु गर्यो र त्यो बखेडा लाग्यो कि जसको फेद टुप्पो केही बुझ्न सकिँदैन सबैभन्दा पहिले त उसले यो सिद्ध गर्ने कोसिस गरे कि मेरो ओभरकोट जसमाथि मैले अरू केही नभए पनि पैँसठी रुवल खर्च गरेको थिएँ मेरो कोमल अद्भुत र मनोहर कविताहरूसँग पटक्कै बेल खाँदैन मैले झपारेँ उसले आँसु बगाए गज्जबको तमासा भइहाल्यो र त्यसपछि थाहा भयो कि आफ्नो कल्पनामा कविलाई ऊ एक यस्तो दैवी जीव ठान्थे जसले या त आकाशमा विचरण गर्नुपर्छ अथवा उसको हृदयभित्र बन्द रहनुपर्छ उसले बाहिर पाइला राख्यो कि गडबड भयो ओहो कुबल होस् शैतान शिक्षा दीक्षाको जसले हाम्रा स्त्रीहरूका दिमागमा यो सबै पर्छ झगडा आँसु आमा बन्ने सङ्केत यो माग कि हर कुरा टाउको निवरार म ज्यान जोगाएर भागेर गद्द्यमा उसलाई लेखेँ कविले सबै थोक छोड्न सक्छ तर आफ्नो स्वतन्त्रता छोड्न सक्दैन अनि त्यसपछि बाबाले बिस्तारै सोधे म उसलाई पच्चिस रूपमा प्रति महिना दिइरहेको छु चुरालाई चिसो लागे चाहिँ भयो र उसको सम्पूर्ण शरीरमा चिसोले कम्पन चाहिँ फैलियो तर ऊ आँखाहरू ओछ्याएर झ्यालबार हेर्दै रहे, रहे। त्यसो भए यो कारण हो जसले गर्दा यताका तिम्रा कविताहरू निराशामा यति बढी डुबेका देखिन्छन् कि तिमीले मेरो त्यो रचना पढेका छौ स्मृतिहरूको विचित्र भिडले दिँदैन आनन्द रातको अन्धकारमा अँ अनि त्यसपछि त्यसमा मैले आफ्ना सञ्चनाहाटहरूको त्यस मूर्खतापूर्ण कथाका छाया अवशेषहरूको वर्णन गरेको छु वर्णन निकै राम्रो भएको छ बाबाले प्रिया दर्शाउँदै भने यस क्षेत्रको हृदयका भावहरूको धमिलो चित्रकारिताको चित्रण गर्नमा तिमी सुरुदेखि नै मास्टर रह यसबाट थाहा हुन्छ कि तिमी मेरा रचनाहरू साँच्चैकै पढ्छौ हो त निकै पढ्छु बाबाले भन्नुभयो खुसामतको कुरा होइन तिम्रा कविताहरू आह्लादपूर्ण हुन्छन् धन्यवाद निकै कम मानिसहरू यस्तो भन्छन् यद्यपि तिमी साँच्चैकै सोध्छौ भने मलाई थाहा छ कि म यस प्रशंसाको अधिकारी हुँ अवश्य मेरो पुरानो साथी इण अवश्य आखाउ हेर न आजभोलि को र कस्ता मानिसहरू लेखिरहेका छन् र के लेखिरहेका छन् कवि होइनन् तिनीहरू गीत गाउन् उन। उनीहरूलाई भाषालाई मारिदिन्छन् त्यसको अङ्ग गरिदिन्छन् म त्यसलाई हृदयमा सजाएर राख्छु र कोसिस गर्छु सुरले उनीहरू दुवैलाई बगैँचामा सँगसँगै आएको हेरे बाबाले आफ्नो हात कविको कम्बरमा हालेका थिए उनीहरूको स्वर बिलिन भइहाल्यो सुराले बिस्तारै बिस्तारै आफ्नो शरीरलाई सिधा पारि मानव उसलाई कुनै गरौँ चिजले छ र उसको चल्न पनि मुस्किल भएको छ सुर आऊ चिया तयार छ आमाले आवाज दिएन् ऊ उभिएर ढोकातिर लागि ऐनाको छेउबाट हिँड्दा उसले देखे कि उसको अनुहार पहेँलो झुकेको र तर्सेजै भएको छ उसका आँखाहरू माथि मानौँ कुहिरोको एक पछ्यौरा थियो जब ऊ भान्सा पसी पछि त्यसबेला परिचित अनुहारहरू उसलाई आकारहीन सेता धब्बाहरू जस्तै लागे म आशा गर्छु कि अब नानी अप्रसन्न हुने छैनन् कविको आवाज सुनियो तपाईँहरू मसँग के चाहनुहुन्छ ऊ कराइ र उफ्रिँदै मेरो ज्यान नल्यो ढोङ्गीहरू रुँदै ऊ भान्सा कोठाबाट बाहिर अनियन्त्रित भएर ऊ फेरि चिच्याउन पुगे कयौं मिनटसम्म टेबल वरिपरि बसेका चारजनाले एकअर्काको मुक्ति र आश्चर्यका साथ हेरिरहे कि यस्तो हुन सक्छ कि उसले हाम्रा कुराहरू सुनिरहेकी छ बाबाले कविसँग सोधे छाडा नर्कमा जाओस् यो सबै उसले चकित हुँदै भनेर बेचाइनेका साथ आफ्नो कुर्सीमाथि चटपटाउन थाल्यो आमा फर्केर आए उदै उनीहरूको प्रश्न सूचक हेराएको जवाफ दिँदै उसले भनेर खिन्न मानेर उभिराए कार्यक्रम श्रोती संवेगमा हामी मेक्सिम गोर्खीका कथाहरू सुनिरहेका छौं गोर्कीका उत्कृष्ट कथाहरू संग्रहभित्र संग्रहित कवि एक रेखाचित्र शीर्षकको कथा हामीले भर्खरै सुन्यौं यसै संग्रहभित्र संग्रहित मेक्सिम गोर्खीका अरू कथा लिएर केही बेरमा आउनेछौं उज्यालो सुन्दै गर्नुहोला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 कार्यक्रम श्रुति सम्वेगमा फेरि स्वागत छ श्रुति सम्वेगमा हामी आज म्याक्सिम गोर्खीका कथाहरू सुनिरहेका छौं गोर्खीका उत्कृष्ट कथाहरू संग्रहभित्र संग्रहित कथाहरू हामी सुनिरहेका छौ ललिजन रावलले सम्पादन र रा अनुवाद गर्नुभएका कथाहरू आजको श्रुति सम्वेगमा प्रस्तुत भइरहेको छ यसभित्र अनुवादकले लेख्नु भएको छ गोर्खीका कथाहरूमा विषयगत विविधता र व्यापकता समेटिएको छ पात्र परिवेश र विषयको अन्तर यति बेजोड रूपमा प्रस्तुत गर्न समर्थ गोर्खीको जीवन दर्शन कमरेड एक कथामा स्पष्ट रूप में अनुभूत कर सकता संसार का वास्तविक निर्माता को मुक्ति और उन्को समृद्धि अवश्यम वावी छंय भाव इस कथा में अब हमी श्रुति संवेक में वाचन करने इसहित्र को मैक्सिम गोर्की को कथा को शीर्षक कमरेड एक कथ यस सहरका प्रत्येक वस्तु निकै अद्भुत र दुर्बोध थिए यहाँ बनाइएका धेरै जसो गिर्जाघरहरूका विभिन्न रङका गुम्बजहरू आकाशतिर टाउको ठड्याएर उभिएका थिए तर कारखानाका पर्खालहरू र चिम्नीहरू यी घन्टाघरहरूभन्दा पनि अग्ला थिए गिर्जाघरहरू यी व्यापारिक भवनहरूका अग्ला अग्ला पर्खालहरूमा लुकेर ढुङ्गाका निर्जीव चार किल्लाभित्र यस प्रकार डुबेका थिए मानौ माटो र ढुङ्गाको थुप्रोभित्र बाद्दा कुरु फुलहरू फुलेका छन् र जब गिर्जाघरका घन्टाहरू प्रार्थनाका लागि मानिसहरूलाई बोलाउँथे त्यसबेला तिनका टङटङ आवाजहरू फलामका छतहरूसँग ठक्किन्थे र घरहरूका बिचमा बनेका लामा र साँगुरा गल्लीहरूमा हराउँथे भवनहरू विशाल र अपेक्षाकृत कम आकर्षक थिए तर मानिसहरू कुरुप थिए उनीहरू सदैव निष्ठतापूर्ण व्यवहार गर्ने गर्थे बिहानदेखि रातिसम्म उनीहरू खैरा मुसाहरू झैँ सहरका पाताला बाङ्गाटिङ्गा गल्लीहरूमा यहाँदेखि त्यहाँ भाग्ने गर्थे आफ्ना उत्सुक एवं लोभी आँखाहरू च्यातेर अलिकता रोटीका लागि र अलिकता मनोरञ्जनका लागि भौतारी यसमाथि पनि केही मानिसहरू चौबाटोमा उभिएर निर्बल मानिसहरूमाथि यो हेर्नका लागि द्वेषपूर्ण आँखाहरू गाडिरहन्थे कि तिनीहरू सबल मानिसहरूका सामु नम्रतापूर्वक झुक्दछन् कि झुक्दैनन् सबल व्यक्तिहरू धनी मानि थिए त्यहाँका प्रत्येक प्राणीको यो विश्वास थियो कि केवल धनले मात्र मानिसलाई शक्ति दिन सक्छ उनीहरू सबै अधिकारका भोका थिए किनकि सबै दास थिए धनाड्डीहरूको विलासिताले गरिबहरूको हृदयमा द्वेष र घृणा जन्माउँथ्यो त्यहाँ कुनै पनि व्यक्तिका लागि स्वर्गको झन्कारभन्दा बढी सुन्दर र मधुर अर्को कुनै पनि संगीत थियो र यसै कारणले त्यहाँको हरेक मानिस अर्काको शत्रु भनेको थियो सबैमाथि क्रूरताको शासन थियो कहिलेकाहीँ सूर्य त्यस सहरमाथि चम्किन्थ्यो तर त्यहाँको जीवन सदैव अन्धकारपूर्ण हुन्थ्यो र मानिसहरू छायाँझै देखिन्थे रात परेपछि उनीहरू असङ्ख्य चम्केला बत्तीहरू बाल्थे तर त्यो बेला भोका आइमेहरू पैसाका निम्ति आफ्नो कङ्काल जस्तो शरीर बेच्नलाई सडकहरूमा निस्किन्थे विभिन्न प्रकारका सुगन्धित भोजनहरूका सुगन्धले उनीहरूलाई आफूतिर तान्थ्यो र चारैतिर भोका मानिसहरूका भोका आँखाहरू जुपचाप चम्किन थाल्थे सहरमाथि दुःख र विषाको एक मधुर पीडायुक्त स्वर जो चोरले चिच्याउन असमर्थ थियो प्रतिध्वनित भएर तरङ्कित हुन थाल्थ्यो जीवन निरस्ता और चिंता थियो, मानव एकर् को शत्रु थोर मानस गलत बाटो में हिड़े के थे केवल कई व्यक्ति अनुभव करते कि ठीक मार्ग में पशु रूखा र झूर थे उन्भंदा बड़ी भयानक र कठोर थे हरेक मानिस जिउन चाहन्थ्यो तर यो कसैलाई थाहा थिएन कि कसरी जिउने कोही पनि आफ्ना इच्छाहरूको अनुसरण स्वतन्त्र रूपले गर्नमा समर्थ थिएन भविष्यतिर लम्केको प्रत्येक पाइलाले उनीहरूलाई पछाडि फर्केर त्यस वर्तमानतिर हेर्नको लागि बाध्य गर्थ्यो जसले एक लोभी राक्षसको शक्तिशाली र रा, क्रूर हातहरूद्वारा मानिसहरूलाई आफ्नो बाटोमा अगाडि बढ्नबाट रोकिदिन्थ्यो र आफ्नो च्यापच्यापी आलिङ्गनको जालमा फसाइदिन्थ्यो मानिसले जब जिन्दगीको अनुहारमा क्रूप दुर्भाग्यका रेखाहरू देख्थ्यो त्यसबेला कष्ट र आश्चर्यले जडित भएर निस्साय चाहिँ उभिन्थ्यो जिन्दगीले उसको हृदयमा आफ्ना हजारौँ उदास र असहाय आँखाहरू चियाउँथ्यो र निशब्द उसँग प्रार्थना गर्थ्यो जसलाई सुनेर भविष्यका सुन्दर आकाङ्क्षाहरू उसको आत्माभित्र मरिहाल्थे र मनुष्यको नपुङसकताको पीडायुक्त स्वर ती दुःखी र दिन मनुष्यहरूका पीडायुक्त स्वर र चिच्याहाट फुकारहरूका लयहीन सङ्गीतमा डुबिहाल्थे जो जिन्दगीका पन्जाहरूभित्र जगडिएर छटपटाइरहेका थिए सदैव निरस्ता र उद्विग्नता र कहिलेकाहीँ भएको वातावरण छाइरहन्थ्यो र मन्दिरहरूलाई कलङ्कित गरिरहेको आफू जस्तै ढुङ्गाको थुप्रोलाई बोकेर त्यो सहर अन्धकारपूर्ण उदासीमा बेरिएको हुन्थ्यो मानिसहरूलाई एक कारागारले चाहिँ घेर तथा सूर्यका किरणहरूलाई माथि माथि नै फर्काउँदै चुपचाप उभिएको थियो त्यहाँ जीवनको सङ्गीतमा क्रोध र दुःखको चिच्चाहाट लुकेको घृणाको एक ताने खुसी क्रूरताको भयभीत पार्ने कोलाहल र हिंसाको भयङ्कर पुकार भरिएको थियो दुःख र दुर्भाग्यको उदासीपूर्ण कोलाहलका बीच लोभ र इच्छाहरूको दृढ बन्धनमा जकडिएका दयनीय गर्भको हिलोमा फँसेका ती झुप्राहरूतिर केही स्वप्न रिष्टाहरू चुपचाप लुकेर गइरहेका थिए जहाँ ती निर्धन व्यक्तिहरू बस्थे जसले सहरको समृद्धिलाई बढाएका थिए तिरस्कृत उपेक्षित हुँदाहुँदै पनि मारवमाथि पूर्ण आस्था राखेर तिनीहरू विद्रोहको शिक्षा दिन्थे तिनीहरू टाढा प्रज्वलित सत्यका विद्रोही झेलकाहरूका समान थिए तिनीहरूले ती झुप्राहरूमा आफूसँग लुकाएर एक सादा तर उच्च सिद्धान्तको शिक्षाको फल दिने बिउ ल्याएका थिए र कहिले आफ्ना आँखाहरूमा कठोरताको चिसो झमक परेर र कहिले सज्जनता र प्रेमद्वारा ती दास मानसिकहरूका हृदयमा यस प्रकाशवान सत्यको जरा रोक्ने प्रयत्न गर्थे ती मानिसहरूका हृदयमा जसलाई क्रूर र लोभी व्यक्तिहरूले आफ्नो फाइदाका लागि अन्धार र लाटा हतियारहरूमा परिवर्तित गरिदिएका थिए री अभागी पीड़ित मानसर अविश्वासपूर्वक यी नवीन शब्दों को संगीत सुन्थे एक यस्त संगीत जिसका उन्को क्लांत हृदय युगों देखी प्रतीक्षा करिए बिस्े बिस्तारे, बिस्तारे उन्लेना टाउका रू उठाए रूला ती चलाकी भरिया झूठा कुरा जाल मुक्त करे जहां उन्का शक्तिशाली रोवी अत्याचारी उन् फसा रखा थे उन्का जीवन में जहां उदासी दमित असंतोष व्याप्त थी उन्दयर अनेक अत्याचार सहर विषाक्त बनीस उन्स्तिष्क और शक्तिशाली का दृततापूर्ण चतुर्ता के जड़ भैस कठोर रीन अस्तित्व में अत्याचार सुकिक सीधा दीप्तिमान शब्द व्याप्त भर आय कमरे यो शब्द उनीहरूका लागि नयाँ थिएन उनीहरूले यसलाई सुनेका थिए र स्वयं पनि यसको उच्चारण गरेका थिए तर जबसम्म यसमा पनि त्यही रिक्तता र उदासी भरिएको थियो जो यस्तै अन्य परिचित र साधारण शब्दहरूमा भरिरहन्छ त्यसलाई बिर्से पनि कुनै नोक्सानी हुँदैन तर अब यसमा एक नयाँ झङ्कार थियो सशक्त र स्पष्ट झङ्कार एक नयाँ अर्थको सङ्गीत व्याप्त थियो र एक हिराको जस्तो कठोर चमक र दिगन्तव्यापी ध्वनि थियो उनीहरूले यसलाई अप्नाए र यसको उच्चारण गरे सावधानीका साथ नम्रतापूर्वक र यसलाई आफ्नो हृदयसँग यति स्नेहपूर्वक जसरी आमा आफ्नो बच्चालाई कोक्रोमा जलाउँछन् र जसै जसै यस शब्दको ज्वाचल्यता आत्माभित्र प्रविष्ट हुँदै गयो अनि त्यो उनीहरूलाई त्यति नै बढी उज्जवल र सुन्दर देखा पर्न थाल्यो कमरेड उनीहरूले भने ye a duniya ye yeah. उनीहरूले अनुभव गरे कि यो शब्द सम्पूर्ण संसारलाई एकसूत्रमा सङ्गठित गर्नको लागि सबै मानिसहरूलाई स्वतन्त्रताको सबैभन्दा अग्लो शिखरसम्म उचालेर तिनलाई नयाँ बन्धनहरूमा बाँध्नको लागि एकअर्काको सम्मान गर्नको लागि र मनुष्यलाई स्वतन्त्रताको बन्धनमा लिँदै यस संसारमा आएको छ जब यस शब्दले दासहरूको हृदयमा जरा गाड्यो तब उनीहरू दास रहेनन् र एक उनीहरूले सहर र उनका शक्तिशाली शासकहरूसँग कराएर भने बस अति भइसक्यो यसले जीवन रोकियो किनकि यिनीहरू नै आफ्नो शक्तिले यसको सञ्चालन गर्थे केवल यिनीहरू अरू कोही होइन पानी बग्न बन्द भयो आगो निभ्यो सहर अन्धकारमा डुब्यो र शक्तिशाली मानिसहरू बच्चाहरू चाहिँ असहाय हुन थाले अत्याचारीहरूको आत्मामा डर पस्यो आफ्नै मलमूत्रको निसासिने दुर्गन्धले व्याकुल भएर उनीहरूले विद्रोहीहरूका प्रति आफ्नो प्रेणाको घाँटी च्यापे र विद्रोहीहरूको शक्तिलाई देखेर किङ कर्तव्य विमोड भए बोकको पिसासले उनीहरूको पिछा गर्न थाल्यो र उनीहरूका बच्चाहरू अन्धकारमा आर्तस्वर्न रुन थाले घर र गिर्जाघरहरू अफसादमा डुबेर ढुङ्गा र फलामको क्रूर अट्टाहासमा घेरिएका सडकहरूमा मृत्युको झैँ डरलाग्दो निस्तब्धता छायो जीवन गतिहीन भयो किनकि जुन शक्तिले यसलाई जन्माएको थियो त्यो अब आफ्नो अस्तित्वका प्रति सजग भएको थियो र दास मानिसले आफ्नो इच्छालाई प्रकट गर्ने चमत्कारपूर्ण र अझेय शब्द पाइसकेको थियो उसले आफूलाई अत्याचारबाट मुक्त गरेर आफ्नो शक्तिलाई जो विधाताको शक्ति थियो चिनिसकेको थियो शक्तिशालीहरूको लागि ती दिन टाढा थिएनन् किनकि तिनीहरू आफूलाई यस जीवनको स्वामी ठान्थे त्यो रात हजार हजार रातहरू चाहिँ थियो दुःख जस्तै थियो मुर्दा झैँ त्यस सहरमा चम्किने बत्तीहरू अत्यन्त धमिला र अशक्त थिए त्यो सहर शताब्दीदेखिको परिश्रमले भनेको थियो त्यो राक्षस जसले मानिसहरूको रगत चुसेको थियो आफ्नो सम्पूर्ण क्रूपताका साथ उनीहरूका सामु उभिएको थियो डुङ्गा र काठको एक दयनीय थुप्रो चाहिँ घरका अँध्यारा झ्यालहरू भोका र दुखी झैँ सडकतिर च्याउँदै थिए जहाँ जीवनका वास्तविक स्वामीहरू हृदयमा एक नयाँ उत्साह बोकर हिँडिरहेका थिए उनीहरू पनि भोका थिए वास्तवमा अरूभन्दा बढी भोका तर उनीहरूको यो भोकले वेदना परिचित वेदना थियो उनीहरूको शारीरिक कष्ट उनीहरूलाई यति असह्य थिएन जतिकि जीवनका ती स्वामीहरूलाई यसले उनीहरूको आत्मामा प्रज्वलित त्यस ज्वालालाई नै कम गरेका थिए उनीहरू आफ्नो शक्तिको परिचय पाएर उत्तेजित हुँदै थिए आउने विजयको विश्वास उनीहरूका आँखाहरूमा चम्किरहेको थियो उनीहरू सहरका सडकहरूमा घुमिरहेका थिए र त्यसपछि एक नयाँ शक्तिका साथ आँखा तिरमिर्याउने एक उज्यालो चमकन उत्पन्न गर्ने चमकका साथ सबैलाई संगठित गर्ने त्यो जीवनदायी शब्द गुन्जियो कम्रेड. यो शब्द वर्तमानका झुठा शब्दहरूबीच भविष्यको सुखद सन्देशका समान कुञ्जियो जसभित्र एक नयाँ जीवन सबैले प्रतीक्षा गरिरहेको थियो बेस्या जो हिजो एक आदि जनावरका सामान थिए र फोहोर गल्लीहरूमा थाकेर यस कुराको प्रतीक्षा गरिरहन्थे कि कोही आवास र दुई पैसा दिएर उसको सुकेको कङ्कालका सामान शरीरलाई किनोस् उसले पनि त्यस शब्दलाई सुनी तर मुस्कुराउँदै हैरान भएर उसले त्यसको उच्चारण गर्ने साहस गरे एउटा मानिस उसको छेउमा आयो उनीहरूमध्ये एउटा मानिस जसले यसअघि यस बाटोमा पाइला राखेको थिएन र उसँग यस प्रकार बोल्यो मानव कोही आफ्नो भाइसँग बोल्छ कामरेड उसले भन्यो ऊ यस प्रकार मधुरता र लज्जापूर्वक आँसेकी जसले अत्याधुनिक प्रसन्नताका कारण रुनु नपरोस् उसको दुःखी हृदयले योभन्दा अगाडि यति प्रसन्नताको अनुभव कहिले गरेको थिएन आँसु एक पवित्र र नवीन सुखको आँसु उसका ती आँखामा चम्किन थाले जो हिजोसम्म ढुङ्गा जस्तो साह्रो र भोको दृष्टिले संसारलाई कृसाएर हेर्ने गर्थे संसारका श्रमिकहरूको श्रेणीमा सम्मिलित गरिसकेका परित्यक्ताहरूको प्रसन्नता सहरका सड़कहरूमा चारैतिर चम्किन थाल्यो र सहरका घरहरूका तमिला आँखाहरू यसलाई बढिरहेको दोष र क्रूरताका साथ हेर्न थाले हिजोसम्म ठूला मानिसहरू जसबाट पिछा छुटाउनको लागि एक पैसा दिने गर्थे र यस्तो गरेर यो ठान्थे कि आत्मालाई शान्ति मिल्नेछ त्यस भिखारीले पनि त्यो शब्द सुन्यो त्यो शब्द उसका लागि पहिलो बिखका समान थियो जसले उसको गरिब निर्धन्तले नष्ट हुँदै गरेको हृदयलाई प्रसन्नता र कृतज्ञताले भरिदिएको थियो त्यो टाँगा चलाउने एकपुटको भन्दा मानिसका पिठोमा उसका ग्राहकहरू यसकारण घुस्सा कि जसबाट उत्तेजित भएर ऊ आफ्नो भोको दुब्लो घोडालाई छिटो दौडाउनको लागि कोर हानोस् त्यो मानिसलाई घुस्सा खाने बानी परिसकेको थियो डुङ्गाको सडकमा पाङ्राले उत्पन्न हुने खडबडा हाटको ध्वनिले त्यसको दिमाग जड भइसकेको थियो उसले पनि निकै राम्ररी मुस्कुराउँदै बाटो हिँड्ने एकजनासँग भन्यो टाँगामा चढ्न चाहन्छौ कमरेड यति भनेर यस शब्दको ध्वनीसँग भयभीत भएर उसले घोडालाई छिटो दौडाउनको लागि लगाम सम्हालेर त्यो बटुवातिर हेऱ्यो ऊ अझै पनि आफ्नो फराकिलो रातो अनुहारबाट मुस्कुर हाट हटाउनमा असमर्थ थियो त्यस बटुवाले प्रेमपूर्व उत्तिर हेरेर टाउको हल्लाउँदै भन्यो धन्यवाद कमरेड मलाई धेरै टाढा जानु छैन अझै पनि मुस्कुराउँदै र प्रसन्नताले आफ्नो आँखा झिक्याउँदै त्यो टाँगा चलाउने मान्छे आफ्नो सिटतिर फर्कियो र सडकमा हाको ठूलो स्वर निकाल्दै उगइहाल्यो फुटपाथहरूमा मानिसहरू ठुला ठुला झुण्डहरू लगाएर हिँडिरहेका थिए र आगको लपका जस्तै त्यो महान शब्द जो संसारलाई सङ्गठित गर्नका लागि उत्पन्न भएको थियो ती मानिसहरू बिच यताउति घुमिरहेको थियो कमरेड एउटा पुलिसको मान्छे गालासम्म जुङ्गा भएको गम्भीर र महत्त्वपूर्ण एउटा झुण्डको छेउमा आयो जो सडक छेउमा व्याख्यान दिइरहेको वृद्ध मानिसका चारीतिर जम्मा भएको थियो केही गरेर उसका कुराहरू सुनेर उसले नम्रतापूर्वक भन्यो सडकमा सभा सञ्चालन गर्नु कानुन विपरीत हो तितरबितर भइहाल महाशयहरू प्रेक्सिन रोकेर उसले आफ्ना आँखाहरू तल गरेर बिस्तारै भन्यो कमरेडहरू ती मानिसहरूका अनुहारहरूमा जसले शब्दलाई आफ्नो हृदयमा सजाएका थिए र जसले आफ्नो रगत र मासुले यसलाई र एकताको पुकारको तीव्र ध्वनिलाई बढाएका थिए निर्माताको गर्व जर्किन र यो स्पष्ट हुँदै गयो कि त्यो शक्ति जसलाई यिनीहरूले खुल्ला हात गरेर यस शब्दमाथि खर्च गरेका थिए अविनाशी र अक्षय थियो ती मानिसहरूका विरूद्ध खैरो बर्ती लगाएका हतियारबन्द मानिसहरूका अन्धा एकत्रित हुन थालेका थिए यस सहरमा बाङ्गाटिङ्गा गल्लीहरूमा अज्ञात निर्माताहरूद्वारा बनाइएका चिसा मौन पर्खालहरूभित्र मानिसहरूको भाइचारा भावना फैलिरहेको थियो र पाकिरहेको थियो कमरेडहरू ठाउँ ठाउँमा आगो जो यस्तो ज्वालामा पड्किनलाई प्रस्तुत थियो जो सम्पूर्ण संसारलाई भाइचाराको मजबुत र उज्जवल भावनामा बाँध्न लागेको थियो त्यस निर्जीव सहरका सडकहरूमा जसलाई दासहरूले बनाएका थिए सहरका ती गल्लीहरूमा जहाँ क्रूरताको साम्राज्य रहेको थियो मानवमाथि विश्वास एवं आफूमाथि र संसारका सम्पूर्ण खराबीहरूमाथि मानवको विजयको भावना बढेर शक्तिशाली बन्यो र त्यस बेचेनीले भरिएको निरस अस्तित्वको कोलाहालमा एक दीप्तिमान उज्जवल नक्षत्रका समान भविष्यलाई नष्ट गर्ने उल्काका समान त्यो हृदयलाई प्रभावित गर्ने र सरल सदा चम्किन थाल्यो कमरेड श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथा मेक्सिम गोर्खीको कथा कमरेड एक कथा थियो गोर्खीका उत्कृष्ट कथाहरूबाट हामीले यसलाई लिएका थियौँ यसलाई अनुवाद ललिजन रावलले गर्नुभएको थियो हवस् त यो कथाको वाचनसँगै आजको श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिवि विदा चाहन्छौ अर्को साता अर्को कुनै कृति लिएर आउनेछौँ तबसम्मको लागि बिदा पाउ शुभरात्रि रिङका